सोह्र वर्षमा कम्युनिस्ट पार्टीको सदस्यता अब मेरो मन स्कुलको पढाइमा कम र कम्युनिस्ट साहित्यतर्फ बढी जान थाल्यो यसरी मन कम्युनिष्ट विचारतर्फ ढल्किरहेका बेला भारतमा सन् उन्नाइस सय बााउन्नको महानिर्वाचन आयो त्यस महानिर्वाचनमा भारतीय कम्युनिस्टहरूले खुलेर भाग लिने निर्णय गरे बनारसबाट उत्तर प्रदेश विधानसभाको चुनावमा कम्युनिस्ट पार्टीका तर्फबाट रुस्तम सैटिन उम्मेद्वार हुनुहुन्थ्यो उहाँपछि उत्तर प्रदेशको संयुक्त सरकारमा सहायक मन्त्री हुनुभयो सैटिन बिपी कोरेरासँग एमए पढ्दाका सहपाठी पनि हुनुहुन्थ्यो साथै मनमोहन दाजु बुनारस बस्दा र पार्टीको काम गर्दा उहाँसँग निकै घोलमिल हुनुभएको थियो मनोहरमा सैटिन उहाँकी पत्नी हुनुहुन्थ्यो रामापुरमा सिंहको घर भाडामा लिएर मनोरमा सैटिनले बालिकाहरू पढाउने पाठशाला चलाउनु भएको थियो उहाँहरूले यहाँ है चिन भन्ने जनवादी चिनबारे जानकारी दिने पत्रिका प्रकाशन गर्नुहुन्थ्यो रुस्तम सैटिन बुनारसको प्रख्यात कम्युनिस्ट नेता भइसक्नु भएको थियो चुनावमा उहाँको प्रतिस्पर्धा काङ्ग्रेसका सम्पूर्ण आनन्दसँग थियो जो त्यस उत्तर प्रदेशका गृहमन्त्री थिए त्यस चुनावमा बोनारसमा अध्ययन गरिरहेका हामी 90 जना नेपाली विद्यार्थी खुलेर चैतिनको प्रसारमा लाग्यौँ मलाई लाग्छ हामी एक महिना बिहानदेखि बेलुकासम्म अहोरात्र लाग्यौँ चुनाव सकिएपछि हामी नेपाली विद्यार्थीहरूको बैठकलाई सम्बोधन गर्न शैतिन आउनुभएको थियो चुनाव सकिएपछि उहाँ नेपाली विद्यार्थीहरूको बैठकलाई सम्बोधन गर्न सैटिन आउनुभएको थियो उहाँले चुनावमा हारेर के भयो त वास्तवमा हामीले चुनाव हारेका छैनौँ हाम्रो विचारको व्यापक प्रचार प्रसार भएको छ भन्दै नेपाली विद्यार्थीहरूले चुनावमा गरेको सहयोगको बारम्बार प्रशंसा गरी धन्यवाद दिनुभयो भारतीय कम्युनिष्ट पार्टीले खुल्ला राजनीतिक परिवेशमा पार्टीको सदस्यता विस्तार गर्ने निर्णय गर्यो यसै कुरालाई कार्यान्वयन गर्न भारतीय कम्युनिष्ट पार्टीको बनारस जिल्ला कमिटीले दिलोजानले कम्युनिस्ट पार्टीमा काम गरिरहेका र परीक्षणबाट उत्तीर्ण भएकाहरूलाई सदस्यता प्रदान गर्ने निर्णय सार्वजनिक गर्यो सदस्यता वितरण गर्ने कार्यक्रम सैटिन बस्ने घरको छतमा राखियो त्यहाँ एक सयजनालाई कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरियो मलाई पनि सोही कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरियो मलाई रुस्तम सैटिनले भनेको कुरा अझै सम्झना आउँछ उहाँले भन्नुभएको थियो कमरेड भरतमोहन अधिकारीले सदस्यता पाउने उमेर भएको छैन तर कम्युनिस्ट पार्टीमा उनले जुन प्रकारले निष्ठावान भएर काम गरिरहेका छन् यस कुरोलाई सम्मान गरेर हामीले विशेष रूपमा उनलाई सदस्यता दिने निर्णय गरेका छौँ सबैले ताली पिटेर मलाई बधाई दिए त्यस दिनदेखि म कम्युनिस्ट भएँ म मेट्रिकुलेसन पढिरहेको एउटा सोह्र वर्ष अल्लाहारी छिटु थिएँ थी। तर मेरो कामको मूल्याङ्कनबाट मैले सदस्यता पाएँ मलाई आत्मगौरवको अनुभूति भयो नयाँ विश्व निर्माण गर्न अघि बढेको विश्व कम्युनिस्ट आन्दोलनको सदस्य बन्न पाएकोमा म गौरवान्वित भएँ म नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएर कम्युनिस्ट भएको होइन भारतीय कम्युनिस्ट पार्टीको सदस्यता पाएर कम्युनिस्ट भएको हुँ मैले नेपालमा आएर काम गर्न थालेपछि भारतीय कम्युनिस्ट पार्टीको सदस्यता छोडेर नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएको हुँ मलाई कम्युनिस्ट बनाउन मन मनमोहन दाजुको कुनै भूमिका छैन मनमोहन दाजु जेठो सन्तान र म कान्छो सन्तान हो मनमोहन दाजु विक्रमस्मत उन्नाइस सय अठहत्तर असार पन्ध्र गते लाजिम्पाटमा जन्मनु भएको हो हामी दाजुभाइबीच पन्ध्र वर्षको फरक छ म जलेश्वरमा नाबालक हुँदा मनमोहन दाजु बनारसमा पढ्नुहुन्थ्यो म तिन चार कक्षामा पढ्दा मनमोहन दाजु सन् उन्नाइस सय भारत छोडो आन्दोलनमा जेल पर्नुभएको थियो त्यही बेला उहाँ प्रसिद्ध कम्युनिस्ट बनिसक्नु भएको थियो म बनारसमा म्याट्रिकुलेसन पढ्दा उहाँले नेपाल कम्युनिस्ट पार्टीको महामन्त्री भई भूमिगत रूपमा काम गर्न थाल्नु भएको थियो यसरी उहाँ र म बीच भेटघाट र कुराकानी हुने वातावरण नै कहिल्यै आएन उहाँ एउटा परिवेशबाट कम्युनिस्ट भए पार्टीको महामन्त्री बन्नुभयो भने म आफ्नै परिवेशबाट कम्युनिस्ट भएँ धेरै मानिसलाई दाजु कम्युनिस्ट भएका कारण भाइ पनि कम्युनिस्ट बनेको हो भन्ने लाग्न सक्छ यो सत्य होइन मैले कम्युनिस्ट भएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न थालेँ बनारसमा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै सङ्गठन थियो मैले त्यसको मातत्मा बसेर काम गर्न थालेँ विद्यार्थीबीच कम्युनिष्ट पार्टीको काम र कम्युनिस्ट साहित्यको प्रसार गर्न थालेँ त्यस्ताका बनारसमा चर्चित नेपाली कम्युनिस्ट विद्यार्थीहरूमा डिबी राणा शान्तनु पन्त चूडाबहादुर हमाल महेश उपाध्याय आदि हुनुहुन्थ्यो हामी म्याट्रिक्लेसनको जाँच दिएर बनारसबाट विराटनगर आयौँ कमल कोइरालासँग मेरो घनिष्ठ मित्रता थियो उनी म कहाँ आउने र म उनका कहाँ जाने दिनहौँ जस्तो भइरहन्थ्यो हामी दुवै परिवारसँग घुलमिल भएका थियौँ कमलकी आमा मन्जु कोइराला काठमाडौँ जाने हुनुभयो मातृका बाबु त्यति काठमाडौँमै हुनुहुन्थ्यो उहाँका छोराहरू बिमल र कमल तथा छोरीहरू सविता र कविता सबै जाने भए मलाई पनि हिँड काठमाडौँ जाउँ मन्जु काकीले भन्नुभयो काठमाडौँ हेर्न पाइयो भन्ने सोच्दै म अत्यन्त खुसी भएँ त्यसबेला महावीर शमशेरको हिमालयन एयरवेज हो वा के नामको हवाईजहाज सेवा मालवाहक जहाज काठमाडौँ विराटनगर उठ्थ्यो त्यसबेला एकाउन्न रुपियाँ भाडा थियो हामी हवाईजहाज चढेर काठमाडौँमा आयौँ हवाईजहाजमा सिट थिएर पेटी बेल्ट बाँधेर भुइँमा बस्नुपर्थ्यो ज्योसमा पहिलोपटक हवाईजहाज चढेको त्यति बेलै माथि तल उफार्दै हल्लाउँदै जहाज काठमाडौँ आइपुग्यो काठमाडौँ हेर्दा त कस्तो राम्रो लाग्यो र हामी बागमती पारे कुपन्डोलमा रहेको मातृका बाबुको निवासमा पुग्यौँ म घर बाहिर हेरिरहन्थेँ मलाई त्यस बेलाको काठमाडौँको दृश्य असाध्यै राम्रो लागेको थियो त्यति सुन्दर काठमाडौँ अहिले त के भयो के भयो दुई हजार नौ सालतिर नेपाली काङ्ग्रेसमा बिपी कोइरेला र मातृका प्रसाद कोइरेलाबीच झगडा भयो मातृका प्रसाद कोरेलालाई नेपाली काङ्ग्रेसबाट निष्कासित गरिएको थियो मातृका बाबुले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो मुलुकमा राजाको प्रत्यक्ष शासन थियो वास्तवमा त्यही बेलादेखि नेपालमा राजनीतिक अस्थिरता सुरु भयो दरबार बलियो हुँदै गयो देशको राजनीतिमा दरबारको हस्तक्षेप बढ्न थाल्यो मातृका बाबुको नेतृत्वमा नेपाली काङ्ग्रेसको एकल सरकार थियो चहल र प्रतिष्ठा निकै थियो मातृका बापुर र सत्ताको हान थाप्न गरी दुई हजार सात सालको उपलब्धि संविधानसभाको चुनाव गरेर नयाँ संविधान निर्माण गरेको भए जनप्रतिनिधि शासन व्यवस्था कायम गरेको भए नेपालीको इतिहासको बाटो नै अर्कै हुन्थ्यो मुलुक र पुस्ताले यो दुःख भोग्नुपर्ने नै थिएन न यी दुई दाजुभाइले पछिका दिनहरूमा दुःख पाउनुपर्ने थियो उहाँहरूको इतिहास नै अर्को बढ्ने थियो तर त्यस्तो कहाँ हुनु र त्यसबेला मातृका बाबुको बागमती पारेको कुपण्डोलको घरमा थिएँ हामी पुगेको केही दिनमा मातृका बाबु मन्जु काकी महेन्द्र विक्रम शाह जोपछि भारतमा नेपाली राजदूत पनि हुनुभयो उहाँहरू लगायत मातृका बाबुका मान्छेहरू बिरगञ्ज जानुभयो त्यहाँ उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी नामको नयाँ पार्टी बनाउनु र नयाँ पार्टीको नेता बन्नुभयो राजा त्रिभुवनसँग त उहाँको मिल्ती थियो राजाले मातृका बाबुलाई प्रधानमन्त्री बनाउनु त्यसपछि मातृका बाबु मन्त्रीमण्डलको निर्माण गर्ने तयारीमा लाग्नुभयो एक मातृका बाबु आफ्नो निवासमा भएको बैठकमा आफ्ना सहयोगीहरूसँग रिसाएर कुरा गर्दै हुनुहुन्थ्यो के भएछ भने मातृका बाबुको सरकारमा बिपीको नेपाली कांग्रेस सहभागी नहुने निर्णय गरेछ अनि भारतीय राजदूती राजा त्रिभुवनलाई नेपाली काङ्ग्रेसले सरकारमा भाग नलिने हो भने त मन्त्रीमण्डल बनाउन दिल्लीलाई सोध्नुपर्छ त्यसकारण अहिले मन्त्रीमण्डल बनाउन केही समय कुर्नुपर्छ भनेछन् यस प्रकार मन्त्रीमण्डलको घोषणा गर्न ढिलाइ भइरहेको रहेछ त्यसैले मातृका बाबु झोकिनु भएको रहेछ मैले यो घटनाको उल्लेख गर्नको कारण के हो भने नेपालको आन्तरिक राजनीतिमा भारतको दबदबार हस्तक्षेप बढिरहेको थियो त्यो घटना त्यति मैले आफैले देखेको हुँ मुलुकमा भारतको हस्तक्षेप बढिरहेको थियो भारतबाट गोविन्द नारायण नामक एकजना भारतीय आइसिएस अफिसर राजा त्रिभुवनका सल्लाहकार भएर आएका थिए अब त राजालाई जसले भेट्दा पनि गोविन्द नारायण मार्फत भेट्नुपर्ने भयो मातृका बाबुको सरकारको बेला कोशी सम्झौता जस्तो राष्ट्रघाती सम्झौता भयो म्याट्रिकुलेसनको नतिजा प्रकाशित भयो म त फेल भएछु वास्तवमा म्याट्रिकुलेसन पढ्दाको बखत पढाइभन्दा राजनीतिमा बढी लागेको थिएँ काठमाडौँबाट विराटनगर फर्केँ त्यसपछि मैले नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला कमिटीको कु निर्देशनमा काम गर्न थाले। त्यस्ताका बुर्जुवा शिक्षा हुन्न, कम्युनिस्ट भएर हिँड्नुपर्छ भन्ने आवाज चलेको थियो त्यो हावामा म पनि भगेँ पढाइ छोडेँ घर त्यागेँ र गाउँघरका पार्टीको निर्देशनमा काम गर्न थालेँ बुबाआमा आत्तिनु भएछ अनि मलाई चारैतिर खोज्नु भएछ चा। कतै नभेटेपछि पार्टीका नेतालाई भनेर मलाई बोलाउन लगाउनु भएछ त्यसपछि म घरमा पुगेँ बुबाआमाले सम्झाउन थाल्नु भयो उहाँहरूले मलाई भन्नुभयो तँलाई पार्टीमा काम गर्न मन छ भन्ने घर तर आफ्नो पढाइ बिगार्नु हुँदैन अहिले धेरै पढाइ बाँकी छ पढ पछि जे गर्न मन लाग्छ गरेस् उहाँहरूले विराटनगरका पार्टीका नेताहरूलाई पनि सम्झाइदिन भन्नुभएछ पार्टीका नेताहरूले पनि मलाई तपाईँले अहिले पढ्नुहोस् भन्नुभयो मैले फेरि पढ्न सुरु गरेँ प्राइभेटबाट म्याट्रिकुलेसन परीक्षा दिएँ उत्तीर्ण भए त्यसपछि आइए पढ्न इलाहाबाद गएँ इलाहाबादको प्रख्यात युइङ क्रिस्चियन कलेजमा नाम लेखाएँ त्यही कलेजमा मभन्दा तिन चार वर्ष पहिले सूर्यबहादुर थापा पढ्नु रहेछ पछि सूर्यबहादुर थापा नेपालको प्रधानमन्त्री हुनुभयो युइङ क्रिस्चियन कलेजमा हामी नेपाली विद्यार्थीले फागुन सात गति राष्ट्रिय दिवसको कार्यक्रम राख्यौँ त्यस कार्यक्रममा प्रिन्सिपल एडविन पनि आउनुभएको थियो मैले अङ्ग्रेजीमा भाषण गरेको थिएँ हामीले सांस्कृतिक कार्यक्रम पनि देखाएका थियौँ त्यो कार्यक्रम निकै रमाइलो भएको थियो प्रिन्सिपलले धेरै रमाइला कुरा गर्नुभयो उहाँले भनेको कुरा म अहिले पनि सम्झिन्छु नेपाली विद्यार्थीहरू पहाडबाट आउँछन् कुनै पृष्ठभूमि हुँदैन पछौटे ठाउँबाट आएका हुन्छन् सोझा हुन्छन् तर आश्चर्य एकै वर्षमा उनीहरूमा काया पलट हुन्छ उनीहरू इलाहाबादका कुनै विद्यार्थी सरह नै चुस्त उत्साहित फुर्तिला हुन्छन् यहाँको हावापानी अनुरूप आफूलाई ढालिरहेका हुन्छन् नेपाली विद्यार्थीहरूमा वातावरण अनुरूप आफूलाई ढाल्न सक्ने अद्भुत क्षमता हुँदोरहेछ हेर म बलिया जिल्लाबाट आएको जबकि बलियाका विद्यार्थीहरू इलाहाबादमा दस वर्ष बिताउँदा पनि उहीँ बलियाको जस्तो पछौटे पनि रहिरहन्छ कुनै फरक पाउँदिनँ यो कुरा मैले छुट्टीका बेला विराटनगर घरमा आउँदा बुवाले सुनाएको थिएँ अनि उहाँले भारतमा स्वतन्त्रता आन्दोलनका बेलाको गान्धीजीको रमाइलो प्रसङ्ग सुनाउनु गान्धीजी भारतमा प्रख्यात नेता भइसकेका थिए उनी रेलबाट एक ठाउँबाट अर्को ठाउँमा जान्थे बाटोमा पर्ने रेलवे स्टेसनमा गाडी रोकिन्थ्यो त्यहाँ स्थानीय मानिसहरू गान्धीजीकी चाहिँ बन्दे मातरम भनेर माला लगाई गान्धीलाई अभिनन्दन गर्थे यस्तै घटना बलिया स्टेसनमा पनि भएछ त्यहाँ गान्धीजी चढेको रेल रोकियो हजारौँ मानिस जम्मा भए गान्धीजी रमाइलो ठट्टा गर्न रुचाउनुहुन्थ्यो उहाँले बलिया काङ्ग्रेसका सभापतिलाई बोलाउनु भएछ मैले सुनेको बलियाका मानिसहरू उत्तेजक तामासी हुन्छन् छिट्टे आवेगमा आएर झगडा गर्छन् रे के हो सत्य हो यो कुरा सुनेर बलिया काङ्ग्रेसका सभापतिले पाखुरा सुर्किँदै बापूजी यो दुष्ट भन्नुस। हो भन्नुहोस् त्यसलाई म अहिले ठेगान लगाउँछु भन्ने जवाब थिएछन् अनि गान्धीजीले हाँस्दै बुझिहाले भइगो भन्नुभएछ इलाहाबादमा रहँदा पनि भारतीय कम्युनिस्ट पार्टीको इलाहाबाद जिल्ला कमिटीको सम्पर्कमा रही काम गरेँ कमल कोइरेला पनि आइए प्राइभेट परीक्षा दिन इलाहाबाद आइपुगे त्यहाँ हामी सँगै बस्यौँ इलाहाबादको भारतीय कम्युनिष्ट पार्टीका जिल्ला सचिव ओपी सङ्गल हुनुहुन्थ्यो उहाँ जोशी महामन्त्री हुँदा पोलिट सदस्य हुनुहुन्थ्यो मार्क्सवाद का धुरंधर विद्वान वहांसंगे कुछ सिकने मौका पाये तैं विद्यारेशन का साथी ओपी मल होत्रा होत र चतरथसग निके घनिष्ठता भारत हमें संगे काम करो इलाहाबाद में बस्ता मियमित रूप भारतीय कम्युनिस्ट पार्टी न्यू एज साप्ताहिक मसिक को, को ग्राहक बने थे इलाहाबाद बसता मैं अंग्रेजी दैनिक पत्रिका पढ़ना ठी हमी विद्यार्थी संगठन को काम संगसंगे पार्टी के काम में लग्यौ सन् उन्नीस सौ भारतीय कम्युनिस्ट पार्टी ने भारत को आंध्र सरकार बनाने राष्ट्रिय अभियान शुरू गये ठुलो सम्भावना छ चुनावद्वारा कम्युनिस्ट सरकार बनाउँछौँ भन्ने अठोट गरेको थियो देशव्यापी आर्थिक सहयोगको आह्वान भयो आन्ध्र प्रदेशमा कम्युनिस्ट सरकार बनाउनका लागि घरबाट बुबाआमाले पठाएको खर्च कटाएर मैले पनि योगदान गरेँ इलाहाबादका कम्युनिस्ट साथीहरू असाध्यै मिलन सार्थे उनीहरू हामी नेपालीलाई ज्यादै माया गर्थे इलाहाबादमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरू आइरहनुहुन्थ्यो त्यसबेला नेपालमा कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो नेताहरू प्रशिक्षण दिन बनारस र इलाहाबाद आउनुहुन्थ्यो धेरै आउनेमा शैलेन्द्र कुमार उपाध्याय हुनुहुन्थ्यो उहाँ त्यस बेला पार्टीको पोलिट ब्युरो सदस्य हुनुहुन्थ्यो पछि उहाँ पञ्चायतमा पस्नुभयो र परराष्ट्र मन्त्री बन्नुभयो त्यस्तै ते मनमोहन अधिकारी पुष्पलाल र शम्भुराम पनि आउनुहुन्थ्यो उहाँहरूबाट हामी देशको राजनीतिक स्थिति कम्युनिष्ट दर्शनको विषयमा प्रशिक्षित हुन्थ्यौँ उहाँहरूले हामीलाई निर्देशन दिनुहुन्थ्यो त्यस अनुरूप हामी काम गर्थ्यौँ इलाहाबादबाट आइए उत्तीर्ण गरेर म बिए पढ्न बोनारस गएँ बोनारस हिन्दू विश्वविद्यालय बिएचयुमा बिएमा नाम लेखाए राजनीतिशास्त्र दर्शनशास्त्र र अर्थशास्त्र ऐच्छिक विषय सनौट गरेँ त्यहाँ नेपाली विद्यार्थीको सङ्ख्या राम्रै थियो विश्वविद्यालयमा नेपाली छात्र सङ्घ थियो त्यसको चुनाव हुने भयो मलाई हाम्रा साथीहरूले उठ्न कर गरे मेरा प्रतिद्वन्द्वीमा बालशाखा रमेशचङ थापा काङ्ग्रेसबाट र विद्याप्रसाद आचार्य स्वतन्त्र भइ उठेका थिए रमेश जंग थापा, थापा नेपाल सरकारको सचिव निर्वाचन आयोगको सदस्य र प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार भने विद्याप्रसाद आचार्य पञ्चायती व्यवस्थामा अञ्चलाधीशसम्म भएका थिए त्यहाँ उम्मेद्वारलाई बोल्नको लागि शीर्षक दिइँदो रहेछ अङ्ग्रेजीमा भाषण गर्नुपर्ने रहेछ म त इलाहाबाद पढेर आएकाले धेरै साथीहरूलाई चिन्दैनथे केवल पार्टीका साथीहरूको बल मैले अङ्ग्रेजीमा भाषण गरेँ खै कस्तो बोले त्यहाँ घुम्ने तर सबैले राम्रै गर्यो भने यसले गर्दा अत्यधिक मत पाएर म काशी हिन्दू विश्वविद्यालय नेपाली छात्रसङ्घको महामंत्री चुनिएँ सभापतिमा एकजना प्रतिष्ठित प्राध्यापकलाई राख्ने चलन थियो यो पद सम्मानार्थ र अभिभावकीय थियो छात्रसङ्घको नेतृत्व गर्ने सबै जिम्मेवारी महामन्त्रीको हुन्थ्यो डाक्टर लोकेन्द्रमान सिंह सभापति हुनुहुन्थ्यो उहाँको नेपाल घरपाल्पा थियो उहाँ आयुर्वेदको डाक्टर र काँसी हिन्दू विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो उहाँ अत्यन्त सहृदय व्यक्ति हुनुहुन्थ्यो उहाँले नेपाली छात्रसङ्घको महामन्त्रीको काम सुचारू रूपले गर्न र नेपाली छात्रसङ्घका विविध गतिविधि अघि बढाउन मलाई ठुलो आड भरोसा दिनुभयो एकातिर आफ्नो पढाइ अगाडि बढाउनुपर्ने थियो भने अर्कातिर छात्रसङ्घको महामन्त्रीका रूपमा नेपाली छात्रसङ्घको काम गर्नुपर्ने थियो त्यसमा पार्टीको काम गर्नु त छँदै थियो त्यहाँ पार्टीको युनिट थियो जसलाई बनारस युनिट भनिन्थ्यो बनारस युनिटको सचिव पनि मनै छानिएको थियो मलाई कामझन भ्याइ नभ्याइ हुन थाल्यो त्यस्ताका बनारसमा रहेका नेपाली विद्यार्थीहरूमा मेरो प्रतिष्ठा र लोकप्रियता थियो सबै खाले विचारधारा भएका विद्यार्थीहरूले मलाई मान्दा त्यसबेलासम्म मैले मार्क्सपातको राम्रो अध्ययन गरिसकेको थिएँ राजनैतिक कुरा बुझ्नु र आफ्ना कुरा प्रष्टताका साथ राख्न सक्ने भइसकेको थिएँ दुई हजार सालतिरको कुरा हो एकदिन एउटा घटना हुन पुग्यो कासे हिन्दू विश्वविद्यालयमा बिएमा नाम लेखाएको कुरा मैले माथि उल्लेख गरिसकेको छु अंग्रेजी पढाउने एकजना ओझा भन्ने प्राध्यापक हुनुहुन्थ्यो उहाँमा आफूलाई अंग्रेजीमा निकै दखल छ भन्ने घमण्ड थियो उहाँ कक्षामा आउँदा इन्डियन नेसन अमृत बजार नामक अङ्ग्रेजी दैनिक पत्रिका ल्याउनुहुन्थ्यो र त्यसका लेख हामीलाई देखाउँदै हेर अङ्ग्रेजीमा पत्रिका निकाल्छन् शुद्ध अङ्ग्रेजी लेख्दैनन् अन इन एट कहाँ प्रयोग गर्नुपर्छ थाहा छैन भन्नुहुन्थ्यो एक दिन खिन्नताको अभिव्यक्तिदेखि खोइ मेरो कक्षामा त एकजना पनि विदेशी विद्यार्थी देखिँदैन भन्नुभयो त्यसपछि मैले उठेर म एकजना छु नि सर भने अनि उहाँले अङ्ग्रेजीमा सोध्नुभयो कुन देशबाट आएको मैले नेपालबाट आएको हुँ भने त्यत्तिकैमा गल्ला हाँसेर उहाँले मलाई गिल्ला गर्ने गरी नेपाल कहाँ विदेश हो राश्ट राश्ट यो त भारत नै हो भन्नुभयो मैले प्रतिकार गरेँ हामी भारतीय होइनौँ तपाईँको देश र हाम्रो देशबीच कुटनैतिक सम्बन्ध छ नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य छ कसरी हामी स्वतन्त्र राष्ट्र होइनौँ यो घटनाले मेरो मनमा च्वास् खोज्यो भारतीयहरू त नेपाललाई स्वतन्त्र राष्ट्र नै मान्दा रहेनछन् नेपालको स्वतन्त्र पहिचान हुनुपर्छ भन्ने लाग्यो नेपाल कम्युनिस्ट पार्टीका पोलेट ब्युरो सदस्य शैलेन्द्र कुमार उपाध्याय समय समयमा हामीलाई प्रशिक्षण दिन बनाएर साइरहनुहुन्थ्यो उहाँले हु। एकपटक विदेशी मित्रहरूसँग भेट गर्ने इच्छा गर्नुभयो हामीले विश्वविद्यालय नजिकको कामाक्षामा वामपन्थी विचारधाराका दक्षिण भारतीय एमए पढ्ने विद्यार्थीहरूसँग भेट्ने कार्यक्रम राख्यौँ कुराकानीका क्रममा ती विद्यार्थीले नेपाल कसरी भारतसँग अलग छ भन्ने कुरा राखे उनीहरूलाई कुरा बुझाउन हामीले धेरै कोसिस गर्नु यस घटनापछि मलाई लाग्यो भारतमा अध्ययन र त हामी नेपालीहरूको नेपाल स्वतन्त्र राष्ट्रभौम राष्ट्र हो भारतको एक छिमेकी राष्ट्र हो भन्ने कुरा भारतीय जनतालाई बुझाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पनि रहेछ त्यसै बेलादेखि मलाई नेपाली राष्ट्रियताको मुद्दा नेपालको लोकतान्त्रिक वामपन्थी आन्दोलनको एक महत्त्वपूर्ण मुद्दा हो भन्ने लाग्यो सन् उन्नाइस सय भारतमा दोस्रो महा निर्वाचन भयो फेरि बनारसको निर्वाचनमा रुस्तम सैतिन कम्युनिस्ट पार्टीको उम्मेद्वार हुनुभयो र उहाँको मुकाबला सम्पूर्ण नै हुने भयो हाम्रो पार्टीको बनारस युनिटको सचिव भएकाले मैले बैठक बोलाएँ भारतको यसपटकको निर्वाचनमा मसन उन्नाइस सय बााउन्नमा जस्तो हामी खुल्लम खुल्ला प्रचारमा नजाउँ बरू आपुली सक्दो आर्थिक सहयोग र आफ्नो वरपरका मानिसलाई कम्युनिस्ट पार्टीलाई भोट दिनुस् भन्नेसम्म मात्र काम गरौँ भन्ने प्रस्ताव मैले राखेँ मेरो प्रस्तावमा साथीहरूले सहमति जुडाउनु भयो नै हाम्रो निर्णय भयो हामी पहिले जस्तो खुल्ला रूपमा भारतीय कम्युनिस्ट पार्टीको प्रचारमा नजाने भयौँ यस कुराले शैतिन मसँग निकै रिसाउनु भयो हामीबीच सन् उन्नाइस सय बाहन्नको जस्तो सम्बन्ध रहेन उहाँले सबै नेपाली कम्युनिस्टहरूसँग भेट्छु भन्नुभयो मैले भेट गराइदिएँ उहाँले आफ्नो कुरा राख्नुभयो पहिले नै एउटा निर्णय गरेको हुनाले हाम्रो युनिट टसमस भएन यस घटनापछि सैतिन र बनारस नगर कमिटीका सचिव गिरिजेश राईसँग मेरो सम्बन्ध राम्रो रहेन त्यसबेला मेरो मनमा एउटा विचार आयो मैले ठाउँ ठाउँमा भने नेपाल भुटान र सिक्किमको हिमालयन फेडरेसन हुनुपर्छ त्यसको केही समयपछि पटना जाँदा त्यहाँ नेपाली विद्यार्थीहरूले सङ्गठनबाट निकालिएको पत्रिकामा त्यस्तै फेडरेसनको सोच भएको लेख पढ्न पाएको थिए चीन र भारतको माझमा रहेका ती मुलुक नेपाल भुटान र सिक्किमले फेडरेसन बनाउने भने आफ्नो स्वतन्त्र पहिचान रहन्छ यी दुई ठुला छिमेकीसँग समान व्यवहार हुन्छ भन्ने मेरो सोच थियो अहिले सोच्दा त्यो फेडरेसनको कुरा त्यति व्यावहारिक होइन जस्तो लाग्छ तर दुई हजार सात सालको क्रान्तिपछि नेपालमा राजनैतिक स्थिरता भएको भए र देशमा दूरदर्शी प्रधानमन्त्री भएको भए सिक्किम र भुटानमा हाम्रो हैसियत अर्कै हुन्थ्यो भुटानी समस्याले अहिले जसरी हामी पिरोलिरहेका छौँ त्यति पिरोलिनु पर्दैनथ्यो मलाई सम्झना छ भुटान र सिक्किमका काङ्ग्रेसहरूका नेताहरू नेपाली काङ्ग्रेसको कार्यालयमा आउँथे कोरेरा निवासमा आएको मैले पनि देखेको छु उनीहरू त्यहाँ प्रजातन्त्र बहालेको सङ्घर्षमा सल्लाह र सहयोग आउँथे त्यसवखत चीनको मुख्य भूमिबाट लालसेनाको फौज तिब्बतमा आइसकेको थिएन यता भारत विभाजनको पीडामा रहेको थियो र स्वतन्त्रतापछि राम्ररी व्यवस्थित हुन पाएको थिएन सिक्किम र भुटानतर्फ भारतको त्यति ध्यान गएको थिएन त्यसबेला हामीले राम्रो भूमिका खेल्न सकेको भए नेपालको स्थिति नै अर्कै हुने थियो हु। बनारसमा केही समयमा दुग्ध विनायकमा कृष्णप्रसाद भट्टराईका दाजु नारायण प्रसाद भट्टराईले लिएको भाडाको घरको एउटा कोठा लिएर बसेको थिएँ नारायण प्रसाद भट्टराईले युगवाणी पत्रिका त्यहीँबाट निकाल्नुहुन्थ्यो त्यस्ताका म कविता पनि लेख्थेँ छद्म नामबाट युगवाणीमा मेरा केही कविताहरू छापिएका पनि थिएँ बनारसमा मसँग भैरवा परासीका मित्र प्रभाकर थापाका भाइ विजय थापा बस्थे विजय थापा, थापा प्रख्यात कलाकार बने र रा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य समेत भए प्रभाकरले पैसाको कठिनाई छ भनेर आफ्ना भाइलाई मसँगै राखिदिएका थिए मलाई पनि विराटनगरबाट बुबाले मासिक एक सय पठाइदिने गर्नुहुन्थ्यो त्यो रुपियाँ म विजयलाई तिमीले खर्च गर भनेर दिन्थेँ तस्ता का मेरे कोठा को ढोका ताल मेरो तालच्चा बाकस थियो मेरा आपो बाएन सब खुला नियो दुग्ध विनायक में एकजना नेपाली ने महीना को पच्चीस रुपया दाल भात तरकारी रफ्ता में मा दुई छाक मसु दिनेगरी खाना खुआउंथे खाना खाई सुप सुपारी एवं पान में चुरोट समेत दिन्थे सब हिसाब किताब विजय लेखे मत बड़ी समय बाहर को काम में उनेय मनारस यूनिट को सचिव भी भैया घनीभूत काम थी हमी विद्या बसिक टोल में जान्थ्यौर समिटी बनाथ्यौं समर्थक र शुभचिन्तक भेला गरी प्रशिक्षण चलाउँथ्यौँ मार्क्सवाद लेरिनवाद सम्बन्धी कक्षा चलाउँथ्यौँ बाहिरबाट पार्टीका नेताहरूलाई भाषण गर्न लगाउँथ्यौँ त्यसबेला चीनमा चिनिया कम्युनिस्ट पार्टीको आठौँ हु महाधिवेशन हुने भयो नेपालबाट पनि प्रतिनिधिमण्डल गएको थियो लिउ साओ प्रतिवेदन पेश गर्नुभएको थियो पछि चीनमा समाजवाद निर्माणमा अरू प्रजातान्त्रिक पार्टीहरूको अर भूमिका उनीहरूसँग सहकारी आदि कुरा थिए यसले हामीलाई निकै प्रभावित बनाए धेरै दिनसम्म हामीले लिउ सावचीको प्रतिवेदनमा छलफल गऱ्यौँ एक पार्टी व्यवस्था हामीलाई मन परेको थिएन यसकारण पनि बहुपार्टीको चर्चाले हामीले आकर्षित गरेको थियो हामी विद्यार्थीहरूका समस्यासँग परिचित थियौँ बनारसमा बाहिरबाट नयाँ विद्यार्थी आउनसाथ हामी भेट्थ्यौँ र सम्पर्क गरिहाल्थ्यौँ यसरी पार्टीका काममा हामी लागि हाम्रो कामबाट खुसी भएर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले बनारस युनिटलाई जिल्ला कमिटी स्तरको मान्यता प्रदान गरेको थियो बनारस युनिटले आफ्नो पहलमा भारतमा रहेका नेपाली कम्युनिस्टहरूलाई भेला पारेर सम्मेलन गर्यो यसले भारतमा रहेका नेपाली कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने र भारतमा रहेका नेपाली विद्यार्थी तथा प्रवासी नेपालीमा पार्टीको प्रचार प्रसार गर्ने योजना बनायो यसैसँग जोडेर भारतका विभिन्न सहरमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको प्रथम सम्मेलन बनारसमा गऱ्यौं सम्मेलनबाट अखिल भारत नेपाली छात्रसङ्घको गठन भयो अध्यक्षमा कोलकातामा एमए अध्ययन गरिरहेका ज्ञानेन्द्रबहादुर कार्के चुनिनु भयो पछि उहाँ पञ्चायतमा प्रवेश गरी राजदूत र मन्त्रीसमेत भन्नुभयो त्यस्तै लखनऊमा पढिरहनुभएका मेरो दाजु जगतमोहन अधिकारी महामन्त्रीमा छानिनुभयो उहाँ पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नुभएको थियो कोषाध्यक्षमा यज्ञप्रसाद आचार्य हो वा बनवारीलाल मित्तल अहिले यकिन गर्न सकिन छानिनुभयो हामी एकातिर भारतमा पढिरहेका नेपाली विद्यार्थीहरूलाई सङ्गठित गर्ने काम गर्थ्यौँ भने अर्कोतिर यी नेपाली विद्यार्थीहरूमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको प्रचार गर्थ्यौँ हामीले कम्युनिस्ट विचारधाराको प्रचार निकै गर्न थाल्यौँ जसको प्रभाव धेरै परिसकेको थियो त्यस तका भारतमा पढिरहेका नेपाली विद्यार्थीहरूमा वामपन्थी विचारको ठूलो प्रभाव थियो सत्तारूढ भए पनि नेपाली विद्यार्थीको प्रभाव नगण्य थियो त्यस बेलासम्म म पूर्ण रूपमा कम्युनिस्ट भइसकेको थिएँ भारतमा पढ्ने विद्यार्थीहरू मात्र होइन देशभित्र नेपालको राजनीतिमा पनि म कम्युनिस्टका रूपमा परिचित हुन थालेको थिएँ समयको इतिहास भन्ने कुरा पनि यहीँ हो अत्यन्तै रोमाञ्चकारी थिए ती दिन विदाका बेला विराटनगर आउँदा म त्यहाँको पार्टीसँग सम्पर्क गर्थेँ मोरङ जिल्लाका पार्टी, जिल्ला पार्टी सचिव हरिहर उपाध्यायको सल्लाह अनुसार विराटनगरमा काम गर्थेँ हामी विराटनगर रानीका कल कारखानाका मजदुर बीच जान्थ्यौँ पार्टी क्लास चलाउँथ्यौँ जिल्ला सचिव हरिहर उपाध्याय कर्मठ कम्युनिस्ट हुनुहुन्थ्यो किसानहरू बिचमा उहाँ अत्यधिक लोकप्रिय हुनुहुन्थ्यो उहाँका भाइ महेश उपाध्याय हुनुहुन्थ्यो उहाँहरू दुवैजना पहिले भारतको सोसलिस्ट पार्टीमा काम गर्नुहुन्थ्यो उहाँहरूले दुई सालको क्रान्तिमा पनि भाग लिनुभएको थियो नेपाली काङ्ग्रेसमा काम गर्नुभयो त्यहाँको कामबाट विरक्तिएर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभयो महेश मजदुर फाँटमा काम गर्नुहुन्थ्यो उहाँ नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित हुनुभयो हरिहर उपाध्यायसँग मेरो आफ्नै प्रकारको लगाव थियो उहाँमा वर्ग सङ्घर्षमा दृढ आस्था थियो शोषित पीड़ित जनताको आवाजलाई प्रखर रूपमा प्रस्तुत गर्न उहाँ जहिले पनि अघि सर्नुहुन्थ्यो किसान आन्दोलनमा उहाँको बढी रुचि थियो उहाँ सहर बजारमा भन्दा गाउँमा काम गर्न रुचाउनुहुन्थ्यो किसान कार्यकर्तासँग बढी घुलमेल उहाँको आफ्नै विशेषता थियो यह विशेषता महांप्रति आकर्षित थे जैसे विराटनगर आया बेला म हरिहरजी भेटना गईहाल्थे वहां को योजना अनुसार काम करते किसान आंदोलन अगे बढ़ाने किसान साथी को साथ लहां मैं गांव में पठान इसी मोरंगा हुड हुडिया थलाहाउनी बने लगायत का धेरे गांव में बस को प्रशिक्षण दिखे पार्टी ने चलाक किसान आंदोलन में भाग लिखे खमार घेर्ने र महीको अधिकार लिने सङ्घर्षमा सामेल भएको छु म कैयौँ सामन्त जमिन्दारहरूको खमार र धानको ढेरीमा रातो झन्डा गाड्न पुगेको छु मोरङ जिल्लाका आदिवासी किसान नेताहरू ब्रह्मलाल थारू लगायतसँग मैले कैयौँ दिन बिताएको छु रङ्गेलीमा मोरङ जिल्लाभरिका किसानहरूको भेला भएको थियो त्यस भेलामा मैले भाग लिएर बोलेको छु यी सबैमा हरिहरजीको नेतृत्व र साथ थियो त्यसबेला मैले मोरङ जिल्ला पार्टीमा पनि दुई प्रकारका धार रहेको पाउँथेँ एउटा धार सहर बजारमा काम गर्ने र सभ्य सुसंस्कृत भएर व्यवहार गर्ने खालको थियो अर्को धार वर्ग सङ्घर्ष गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउने थियो यस्तो धारमा हरिहर उपाध्याय अगाडि हुनुहुन्थ्यो यी धार म कतैतिर लाग्ने कुरा थिएन किनभने म त्यसबेला विराटनगरको पार्टीमा आबद्ध भइसकेको थिएन म त बोनारसमा पढ्थेँ र विदामा आएको विद्यार्थी थिएँ तर व्यवहारमा मनी म जहिले पनि हरिहर्जी र त्यस्तै प्रकृतिका साथीहरूसँग बस्न रमाउँथेँ उनीहरूसँग बसेर सकेको काम गर्थे